Yay! <laughs> स्वागत छ सबलाई स्वागत छ सबलाई स्वागत छ सबलाई स्वागत छ किन स्वागत मात्रै गर्यो भन्नुहोला होइन कुरो अलिकति गम्भीर छ त्यसैले सुरुवातमा यो रिमिक्स चिच्याउन लागेको छ आज तपाईँहरूलाई थाहा छँदैछ रिमिक्स भनेको अहिले एकदमै ड्रोज संसारको माध्यममा छाएको नाम हो त्यसैले हाम्रो टेलिभिजनको लागि मैले केही गदमहरू सुरु गरिसकेको कुरा तपाईँहरूलाई अस्तिकै हप्तादेखि थाहा छ होइन बस वास्तवमा चाहिँ के गर्दैछु मैले चाहिँ भन्दाखेरि होइन यति बेला चाहिँ म घर घरमा पुग्दैछु कि अनि घर घरको पीडा नामक चाहिँ हाम्रो यो टेलिभिजन सो यो घर घरको पीडालाई फेरि त्यत्तिकै पीडा लिएर के गर यसले भन्नुहोला होइन घर घरको पीडा कलेक्सन गरेर नेताजीको टाउकोमा लगेर ठ्याप्प बुझाउने पावर राख्ने रिमेक्स आज आइपुगेको छ तपाईँको घर घरमा पुग्नेछ होइन अनि घर घरको पीडालाई चाहिँ साँटो उजागर गरेर होइन अहिले त हाम्रो फेरि पुरा यो हँसाउने चौतारीको चौतारी मन्त्रीज्यूलाई चाहिँ लगेर ट्याक्क बुझाउनुपर्छ चौतारी प्रमुखज्यूलाई होइन अनि त्यस्तै चौतारी गृह मन्त्रालय अन्तर्गतको लागि पनि बुझाउनुपर्छ होइन सबै नेताहरूको चाहिँ हामीले चाहिँ एकदमै ठाउँमा पुऱ्याइदिएर होइन यो कुरा चाहिँ हामी एकदमै विस्फोट गराउन लागिरहेका छौँ त्यसैले अबको यो विस्फोट हुने बेला फेरि विस्फोट भन्नाले चाहिँ तपाईँको घर दैलोमा चाहिँ केही विस्फोट हुने बेला छैन होइन यत्ति कुरो चाहिँ भन्नुहोस् मात्र विस्फोट मा हुन्छ भने नेताको मनमा विस्फोट हुन बेर लाउँदैन कि अनि त्यसपछि चाहिँ मैले बताइरहेको छु यस्ता कुराहरू तपाईँहरूको माझमा होइन धेरै कुराहरू बाँकी छन् अब, अब, अब एकैचोटि लागौँ घरतर्फ एउटा घरको अगाडि आइपुगेको छु यो घर चाहिँ जहाँसम्म लाग्छ होइन कसको चाहिँ घर हो ए नाके घर रहेछ नाके निवास भनेर अगाडि लेखिरहेको गेटबाट थाहा भयो हेलो नाकेज्यू सुन्द के भन्नु हौ आइपोसके त हौ गाठी होइन तैँले काम पाइनस् बल्ल बल्ल बल्ल बल्ल बल्ल बल्ल यो प्रहरी प्रशासनको जाहिरबाट चाहिँ एक दुई दिन यसो बिदा लिएर घर बसौँ भनेर आनन्दले ठकै मार्दा मात्र के लाथे ए ढोके ठक ठक ठकठक गरेर खोल्नु पर्छ त्यसलाई के होदारज्यू तपाईँ टेन्समा नआउनुहोस् होइन किनकि टेन्सले चाहिँ मान्छेलाई वित्यास बनाउँछ म चाहिँ कतिलो अभियान लिएर आइरहेको छु कि मेरो यो कार्यक्रमको नाम चाहिँ घर घरको पीडा छ होइन तपाईँले चाहिँ पीडा राख्नुहोस् होइन त्यो पीडा चाहिँ हामी यो हँसाउने चौतारीको चाहिँ चौतारी प्रमुखज्यूको माझमा लगेरोडिदिन्छु केरा ल ल पक पक पीडाको कुरो गर्छ नि त बाबु पीडा त कति कति पीडा त कति कति एक नम्बर पीडा मलाई चाहिँ जतिखेर त्यो हाम्रो इन्सपेक्टर किसले सापले पेलेको पेले गरे अब जतिखेर नि फ्या गरेर हाँस्ने अनि त्यसपछि चाहिँ नि मलाई चाहिँ के भन्छ कहिले पनि पद बढुवा नगर्ने जतिखेर नि हलदारको हलदार मात्र सीमित राख्ने मैले पक्रेका चाहिँ फटा लुचालफालाई आफूले चाहिँ नि पक्रेको भन्ने लोनले चाहिँ नि हलदार मान पाउने इन्स्पेक्टर अरू केही भनौँ आज यो त ठिक छ होइन यो त जागिर गतको पीडा भयो तै भएर अब तिम्रो चाहिने हुन्छ नि यसो होइन घराएसी पिडा पनि पोख्न पाइयो कि ए घरसी पिडा नि पोख्ने हो ल सुन घरको पिडा चाहिँ के छ भन्दाखेरि नम्बर एक ऊ त्यो गोठको बाख्रा ओ कराइरहेको छ होला नि हो त्यो बाख्राले पोहोर पोहोर ब्याउँदाखेरि एक बेदमा तिनवटा चारवटा तिनवटा पाठो पाउँथ्यो यसपालि त त्यो बाख्राले चाहिँ एउटा भन्दा पाठो पाएन भनेपछि <laughs> यसरी चाहिँ नि बाख्रोले हेप्दै जाने बाख्रोले धरी हेप्ने पिना भाइ नभन्दा त त्यो बाख्रोले हजुर एक बेदमा चाहिँ चारवटा पाठा पाउँदाखेरि मैले एउटा पाठो चाहिँ हुर्काएर बेच्दाखेरि दस हजारको दरले बेच्थेँ भनेको दस चौको चालिस हजारको पाठो एकचोटि पाउन बाख्रोले यसपालि एउटा त्यो एउटालाई हुर्काएर बेच्यो भने दस हजार रुपियाँ आउँछ भनेपछि तिस तिस हजार व्यापार घाटा हुँदाखेरि यो गाउँको चाहिँ चौतारी प्रमुख लाग्छ कसरी हुन्छ यो बाख्रोले अबदेखि चारवटै पाउनु पर्यो एक बेता ल यो मेरो ठुलो पीडा हो भाइ यसलाई ठाउँमा पुऱ्याइदिनुव ल ठिक छ अब के गर्ने जनताको पीडा नपऱ्यो ल है नागेजी म लागे है यस्तो टेन्सन अब चौतारी मन्त्रीको के दोष भनेको के बाख्राले चाहिँ चारवटा पाउनेमा एउटा पायो त चौतारी मन्त्रीको के दोष <laughs> के यसमा सकिना कि नजिक सकिन कुरो गऱ्यो होइन कुरैको टेन्सन हुन्छ हतै पनि पार्टीको आवाज चाहिँ हल्का रेकर्ड गरिरहेको छु होइन लगेर सुनाइदिनु पर्ला हो गर्ने क्या त मैले मेरो कामै मे यही हो हो ड्युटी नै यस्तैमा खटेको छ होइन हो घर घरको पीडा अन्तर्गत फेरि पनि म अगाडि बढ्दैछु होइन आज लोकै सोल्टे आइरहेको छ अब यससँग कुरा गर्नुभन्दा चाहिँ नाताले दाइ भरेर के गर्नु दिमाग पाँच पैसा नि के भन्नु गाई, गाई पैसाको छैन <laughs> के सोल्टेको होइन दिमाग चाहिँ गाई पैसाको छैन यता आइज भन के हो मैले त सुन्या बाबा तैँले त त्यो घर घरको पीडा भन्ने कार्यक्रम ल्याएको छ यसले नि खै मलाई नि बोल्न दिए त छिटो रेकर्ड गरिहाल् त मेरो पीडा सुनिहालौ रात सोल्डे यो चाहिँ सो तिम्रो पीडा सुनाउने होइन के खरुक्क घरमा गरेर होइन घाँस दाउरा गरेर बस्छ होइन सेउला काटेर बस्छ क्या तिमी गइहाल सोल्टे आई होइन यसको दिमागमा किरा पर्या कि के पर्या बाबै आफ्नो दाईलाई चाहिँ सोल्टी रे के भन्ने खालि बौलायो भन्थे है बौलाउन चाहिँ साँच्चै नै बौलाएछ कि जस्तो पनि लगाउँछ के मलाई बेला बखतमा है उल्टो मलाई पो घरे गरेर घाँस सेउला गर पो भन्छ बाबै तैँले गरे नि त हुन्छ नि तेरो चाहिँ घर होइन पुरा गर्छ तिमीलाई चाहिँ अहिले टिनको त्यो डब्बा चाहिँ कच्याक पा, चोक पारे जस्तो पार के तिमीले चाहिँ पढ्न सकेनौ नि त सोल्टा मैले त चाहिँ भने तिन तिनवटा फुलि ल्याएर भने एसएलसी त पास दिएन है खोइ त तिमी एसएलसी पास गर्नै सक्दैनौ होइन त्यही पनि अब यो धेरै बस र गन सुन्ने चाहिँ मलाई इच्छा छैन कि ल बोलिहाल्ला के बोल्नु पर्छ आभ सबभन्दा पहिला चाहिँ चौतारी प्रमुख ज्यू मेरो व्यथा चाहिँ कस्तो छ भन्दाखेरि उमेरले बत्तिस पुगी पुगिसक्दा पनि मलाई कन्या दिने आजसम्म कोही पनि फेला परेनन् है त्यही भएर अब श्री स्वस्थ निमा त के सत्तरी वर्षको बुढाले कलिलो बिहा गरेका थिए त्यही भएर म पनि चिन्ता त छैन भर्खर तेत्तिस भएको छु सत्तरी वर्षसम्म त बिहा गर्ने उमेर बाँकी नै छ भन्ठानेछु क्या तर यदि सत्तरी कर्जापरि बे भएन भने चाहिँ चौतारी मन्त्री प्रमुख ज्यू तपाईँको चाहिँ खैरे छैन है मैले भनिदिएको छु त सत्तरी पुग्ने बेलासम्म <laughs> <laughs> <laughs> त चौतारी मन्त्रीज्यू पनि त बाँचिरहनु पर्यो नि खै त हाल्यो त कति झन बेथा राख्ने बाँकी थियो बाबा ठिकै <laughs> छ जाओस् आसन अब फेरि यो घर घरको पीडा लिएर चाहिँ होइन हिँड्दै गर्दाखेरि आइते सोल्टी भेट भए होइन आइते सोल्टी के छ त पीडा ल सुनाइहालौ तीवराज भन्छु पीडा त एक सय एक सबै पीडाको समाधान हुन्छ रोल्टे के हो भन्दाखेरि नै आयो त्यो सोल्टे पीडा चाहिँ तपाईँको के छ होइन गाउँ गाउँमा चाहिँ आएर होइन घर घरको पीडा चाहिँ सङ्कलन भइरहेछ के अनि सङ्कलन भएको पीडा चाहिँ हाम्रो भर्खर नवनियुक्त छ भने चौतारे प्रमुख जिउलाई होइन साटा पुऱ्याइन्छ क्या अनि त्यति भइसकेपछि होइन अनि उहाँले पनि अब आफ्नो गाउँलाई कसरी विकास गर्ने भन्ने बारेमा चाहिँ हल्का योजना दिन पाउनुहुन्छ क्या त्यही भएर पीडा चाहिँ राखिहाल्यो हुन्छ क्या सोल्टे ओसै उठेर आयो होइन चौतारी प्रमुखज्यू मेरो स्वस्नी माइत गर फर्किन आउने जान्दिन कसरी हुन्छ दोस्रो बिहे गरेर वातावरण गराउनु पर्यो भन्छु त्यति मात्र होइन है भन्छु भैँसी दुन बस्यो आजभोलि माखा ल्याएर भैँसी दुन पनि गाह्रो भएको छ भन्छु कसरी हुन्छ भैँसीमा दुध दुने बेलामा भड्किने म आँखा हटाइदिने प्रबन्ध गर्नु पर्यो भन्छु पीडा त कति क्वत्ति छ कति भन्छु यो गाउँमा चाहिँ एउटा राम्रो गाउँले विधान चाहियो भन्छु म त्यति मात्र काै भन्छु हामी जस्ता उमेर गाउँका मान्छेले पनि रोजगारी पाउनु पर्यो भन्छु यतिले पुग्यो कि अरू पनि राख्यो खात्रान्ड यो के भन्छ नि होइन समस्या चाहिँ त्यसैले यस्तो समस्या पास त होइन हिट के हिट अब अरू कुरा होइन आइतो सोर्डे तिमी पनि हिट क्या त्यही भएर ढुक्क भएर बस्छ होइन अब ढुक्क त के भन्दाखेरि आजभन्दा नयाँ पास ढोक्स भएर बस्छ होइन सोल्डे ढोक्स भएर बस्छ होइन सबै कुरो हुँदै जान्छ ए ब्रेक गोर गोर अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम हसाउने चौतारी एकैछिनको विश्राम पछि कार्यक्रमको बाँकी अंश लिएर आउने आउनेछौ रेडियो अर्पण रहनु होला